बाढी पहिरोमा परि देशका विभिन्न जिल्लामा सातजनाको मृत्यु एघारजना बेपत्ता नारायणी नदीमा पानीको बाब यो वर्षकै उच्च नारायणी वरिपरिका केही क्षेत्र डुबानमा मतदाता नावोली सङ्कलनका क्रममा करिब एघार लाख मतदाताहरू छुटेको अनुमान चुनावका लागि भोट माग्न जानलाई बाँकी नराख्ने नेकपा माओवादीका दक्ष वैद्यको चेतावनी प्रहरी आचरण विरुद्ध कार्य गर्ने चितवनका छजना प्रहरी जवानलाई जागिरबाट बर्खास्त पचासजनालाई विभागीय कारवाही गत वर्षको भदोदेखि जिल्ला प्रहरी कार्यालयमा सात सय एकचालिस मुद्दा दर्ता चीनको गान्सु प्रान्तमा शक्तिशाली भूकम्पमा परि कम्तीमा सोरचालिसजनाको झ्यान गयो करिब तिन सयजनाकारीमा तीव्रताृङ्खलाको दोस्रो खेलमा घरेलु टोली इङ्ल्याण्ड विजयी के बाद बाद बाद साथ सा। बाद बाद बाद। परी देशका विभिन्न जिल्लामा सातनाको मृत्यु सा भएको छ भने एघारेपत्ता छन् पहिरोमा पुराङमा एक नाबालिका सहित दुईजनाको मृत्यु भएको सबने, एक जना एकजना बेपत्ता भैया पहिरोले घर भत्काउँदा सेखाम साथ खानेगाउँका कमल बिककी तीन महिनाकी छोरी मिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीकारले स्याङजाका प्रहरी निरीक्षक सुभाष खड्काले जानकारी दिनुभयो यस्तै चिन्ने बास साथका तीस वर्षीय दिलबहादुर चारकीलाई पनि बाटोमा हिँड्दै गर्दा पहिरोले पुरेर मृत्यु भएको छ कुवाकोट चारकी चौबिस वर्षकी रिता भट्टराई पानी लिन जाँदा पहिरोमा पुेर बेपत्ता भएकी छिन् यसबीच पाल्का पाल्पाको पहिरोमा पुेर तीनजनाको मृत्यु भएको छ साथ आम र एघारिभिजन हेरिरहेका बेला पहिरोले पुेको थियो यस्तै पाल्पाकै पिपा डाँडामा पहिरोले घर पुर्दा छ वर्षीय दुर्गा बहादुर सुनारको मृत्यु भएको छ त्यस्तै म्याग्दीमा पहिरोमा पुेर दुईजनाको मृत्यु भएको छ बिहान घर माथि रहेको सडक भत्किएर खसेको पहिरोमा पुरा भकिम्ली सात पानी स्वारका सत्तरी मन मनबहादुर घरती मगर र उनके श्रीमती नन्दकलीको मृत्यु भएको जिल्ला प्रहरी म्याग्दीले जनाएको छ यसैगरी नवलप्रासीको राकाशुली गाविस नम्बर नौ चन्दनटारमा आज दिउँसो गएको पहिरोमा परेर एकै घरका पाँचजना बेपत्ता भएका छन् पहिरोले स्थानीयका छवटा घर बगाएको हो गै रातीदेखि परेको पानीका कारण पहिरो जाँदा स्थानीय धनबहादुर राई फुलमानसिंह राई लोकबहादुर राई तुकबहादुर खण्डलुक भगा, र बहादुर वयम्बुको घर भगा बगाएको छ घर बगाउँदा धन बहादुर धनबहादुरसहित उनका पाँच परिवार बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका छन् बेपत्ता हुने अन्यमा चालिस वर्षीय फुलमानसिंह राई बाइस वर्षीय विमला दस वर्षीय कविता र छ वर्षीय तिलचन्द्र रहेका छन् घरसँगै मानिसहरू बगाउन थालेपछि उद्धार गर्न गएका स्थानीय बासीहरू मानबहादुर राई र इन्द्रबहादुर राई घाइते भएका छन् उनीहरूलाई नजिकैको स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ पहिरोले स्थानीय शङ्कप्रापी समेत बगाएको छ घटनास्थल राजमार्गको नयाँ बेलहानीबाट 40 किलोमिटर उत्तर पहाडी क्षेत्रमा रहेको छ अठार घन्टाको पैदलबाट पुग्न सकिने उक्त पहाडी क्षेत्रमा भोलि मात्र उद्धार टोली पुग्ने र शोका लागि प्रहरी टोली त्यसतर्फ हिँडिसकेको जिल्ला प्रहरी प्रमुख पुष्पचन्द्र रन्जितले बताउनुभयो उता लगातार वर्षासँगै आएको पहिरोले घर बगाउँदा दोलखामा पाँचजना बेपत्ता भएका छन् पहिरोले घर दोलखाको उत्तरी दुर्गमा गाविस मार्बमा पाँचजना बेपत्ता भएका हुन् मार्ब, मा मार्ब गाविस नम्बर एक निवासी पाले थामेको पाँचजनाको परिवार बेपत्ता भएका छन् बेपत्ताहरूको खोजी लागि इलाका प्रहरीकारले सिगठीबाट प्रहरी परिचालन गरिएको छ यसै पहिरोका कारण सही ठाउँका सात घर परिवार विस्थापित भएका छन् नारायणी नदीमा पानीको भाव यो वर्षकै उच्च बिन्दुमा पुगेको छ पहाडी क्षेत्रमा परेको अविरल वर्षाको कारण नारायणीमा पानीको भाव उच्च भएको हो पानीको सतह बढेपछि नदी आसपासका घरहरू डुबानमा परेका छन् बाढीको कारण उद्योगवाणीसँग चितवनको आडमा रहेको प्रदूषणी मैदान डुबानमा परेको छ साथै पश्चिम चितवनका विभिन्न स्थानमा नदी किनारमा रहेका घरहरू डुबानमा परेका छन् भने नदीले कठान गर्ने क्रम सुरु गरेको स्थानीयले बताएका छन् जिल्ला विपद व्यवस्थापन समिति चितवनले बाढीबाट बस सजग रहन सबैमा अपिल गरेको छ जिल्ला विपद व्यवस्थापन समिति चेतवनका स्रोत व्यक्ति बलाम लोटेलका अनुसार नारायणी नदीमा पानीको सतह नौ मिटर तिस सेन्टिमिटर लागेको छ नारायणी नदीमा पानीको सतह आठ मिटर पुग्नुलाई खतराको संकेत मार्ने गरिन्छ नदीमा पानीको सतह छ दशमलव आठ मिटरभन्दा माथि पुगेमा नदी किनारका बासिन्दालाई सचेत रहन सूचित गर्ने गरिन्छ नारायणी नदीमा दुई हजार एकसठी सालपछिको सबैभन्दा ठुलो बाढी अहिले आएको स्थानीय बासिन्दाले बताएका छन् बजारदेखि नजिकै रहेको बाह्र घरेको तल्लो बेल्ट रुबानमा परेको छ सो स्थानका घरभित्र पानी पसेपछि स्थानीयवासीहरू सुरक्षित स्थानमा गएका छन् पश्चिम चितवनका गुन्जानगर दिव्यनगर मेघौली मंगलपुर लगायत गाविस नारायण नदीको बाढीको जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्य चितवनले सहचियत रहन आग्रह गरेको छ बाढीको कारण अल्परासीको गैँडाकोट दुईमा रहेको नदी किनारको बस्ती पनि डुबानमा परेको छ नदी नजिक नजान र सामान तयारी अवस्थामा राख्न चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज सबैलाई आग्रह गर्नुभएको छ चट्याङ लागिर आज बिहान कपिल वस्तुमा एकजनाको ज्यान गएको छ बिहान भैँसीलाई बारीमा छोडेर घर फर्किँदा चट्याङ लागिर हर्दौना गाविस एक्का पचास वर्षीय अमेरिका अहिरको ज्यान गएको प्रहरीले जनाएको छ चट्याङबाट उहाँको कसी घरमा आग लागि हुँदा सामान्य क्षति भएको प्रहरीको भनाइ छ यता नवलप्रासीको ठूलो खैरटवा सर्सामा अज्ञासम्मले स्थानीय पैंतालिस वर्षीय मुन्नादेवी यादवको हत्या गरेका छन् इलाका प्रहरीकारले सिमरीका अनुसार आफ्नै उखुबारीमा घाँस काटिरहेको अवस्थामा ती महिलालाई पेटमा सूरा प्रहार गरी हत्या गरेको नबलप्रासी प्रहरीले जनाएको छ मेडिकल सिटीको रूपमा चर्चा हुन थालेपछि विभिन्न जिल्लाबाट चितवन उपचारको लागि आउने बिरामीको सङ्ख्या बढे पनि बिरामीको उपचारमा हुने लापरवाहीका घटना बढ्दै गएका छन् लमजुङबाट प्रस्तुतिका लागि चितवन आएकी एक महिलाले स्वास्थ्यकर्मीको लापरवाहीको कारण शास्ति बिहोर्नु परेको छ सा। साउने गते प्रस्तुतिका लागि भरपुर अस्पतालमा भर्ना गरेकी पैँतिस वर्षकी रोमादेवी गुरुङको यो यो सेनेटरी प्याड राखेर अस्पतालले डिस्चार्ज गरिदिएको छ दुई गते बिहान सामान्य अस्पतालमा बच्चा जन्माएकी गुरुङको रक्तस्राप रोक्नको लागि प्रयोग गरिएको सेनेटरी प्याड ननिकाले अस्पतालले उहाँलाई डिस्चार्ज गरिदिएको हो अस्पतालबाट डिस्चार्ज भएको तीन दिनपछि शनिबार बेलुकी घरमा गर घाउसफा गर्ने क्रममा स्वास्थ्य कर्मी रहेकी गुरुङले यो प्याड फेला पार्नु भएको थियो रातिको समय भएकाले एउटा प्याड घरमै निकालेको उहाँका श्रीवान गुरुराज घरले जानकारी दिनुभयो अरू पनि प्याड भएको आशंकामा फेरि अस्पताल लगिएकोमा आइतबार अर्को प्याड पनि फेला परेको गुरुङलाई संक्रमण हुने आशंकामा फेरि एन्टिबायोटिक औषधि दिएर अहिले भरतपुरको कृष्णपुरमा रहेको आफन्तको घरमा रोमाला राखेको घलेले जानकारी दिनुभयो आफूले यसबारेमा उजुरी गरेपछि अस्पतालका स्त्री तथा प्रसुति रोग विशेष डाक्टर सुनिल मणि पोखरेल स्वयंले बिरामीलाई हेरे को घले अस्पताल ने गुरूंगोंपचार में खटने स्वास्थ्यकर्मी को नाम सावजनिकस्पताल बिरामी को स्वास्थ्य में कई खराबी देखिए अस्पताल ने निःशुल्क उपचार करने और पापरवाही स्वास्थ्यकर्मी कार्य आश्वासन देखिए घ निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनका क्रममा करिब एघार लाख मतदाता नामावली गर्नलकेतीले मङ्सिर चारमा चुनाव सफल पार्न भदौचार अगावै राजनैतिक व्यवस्थापन गरिसक्न सरकार र दलका नेताहरूसँग आग्रह गर्नुभयो आयोगले दिएको जानकारी अनुसार चाँडै राजनैतिक व्यवस्थापन नभए मङ्गसिर चारमै चुनाव गर्नका लागि मतदाता नामावली पूर्ण गराउन सकिँदैन निर्वाचन आयोगले साम गतेबाट निर्वाचन आचार संहिता लागू भएको जनाएको छ आचार संहिता लागू भए पनि तोकेको मितिमा राजनैतिक व्यवस्थापन गर्ने हो भने असन्तुष्टहरूको मागलाई पनि सम्बोधन गर्न सकिने आयोगले जनाएको छ आयोगका अनुसार हालसम्म एक करोड तेइस लाख आठ हजार मतदाताले नाम दर्ता गराएका छन् यीमध्ये केही सोह्र वर्षमाथिका केही र बढी जसो अठार माथिका छन् आयोगका अनुसार हाल नेपालमा एक करोड चौवन्न लाख मतदाता छन् नयाँ जनगणनापछि दस लाख मतदाता थपेको आएको भनाइ छ तर यीमध्ये 30 लाख नेपालीहरू विदेशमा रहेका र करिब एघार लाख मतदाता नावलीमा छुटेको आयोगले स्वीकारेको छ मङ्सिर चारमा हुने संविधानसभा चुनावको लागि आजदेखि निर्वाचन आचार संहिता लागू भएको छ सरकार राजनैतिक दल उम्मेद्वार दलका कार्यकर्ता संचार माध्यम र गैर सरकारी संस्थाहरूको लागि आचार संहिता लागू गरेको निर्वाचन आयोगले जनाएको छ आचार संहिता लागू भएपछि सरकारले नियमित बाहेक अरू निम्ति सरुवा बढुवा र गर्न पाउने छैन निर्वाचन अभियानमा देशको स्वतन्त्रता राष्ट्रिय अखण्डता राज्य शक्ति बहुदलीय प्रजातन्त्र मानवाधिकार तथा स्वतन्त्र आचार संहितामा प्रत्यक्ष उम्मेद्वारले बढीमा दस लाख र समानुपातिक उम्मेद्वारले पचहत्तर हजार रुपियाँसम्म खर्च गर्न पाउने व्यवस्था छ त्यस्तै धार्मिक ऐतिहासिक स्मारक या सरकारी भवनमा भित्त लेखन गर्न पाइँदैन धर्म जाति लिङ्ग भाषा आदिमा घृणा उत्पन्न हुने गरी निर्वाचन अभियान सञ्चालन गर्न नपाइने भाषण गर्दा सबै भाषा प्रयोग गर्नुपर्ने कुनै नेता या कार्यकर्ताको व्यक्तिगत जीवनबारे आलोचना गर्न नपाइने लैजिक हिंसा भड्काउने खालको गतिविधि गर्न नपाइने आचार संहितामा उल्लेख आचार ता उल्लंघन गर्नेलाई एक लाख रुपियाँसम्म दण्ड छ वर्षसम्म उम्मेद्वार हुन अयोग्य हुने र त्यस्तो व्यक्ति निर्वाचित भएको रहेछ भने निर्वाचन स्रोत रद्द गर्न सक्ने समेत व्यवस्था आचार संहितामा गरिएको छ नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले दोस्रो संविधान सभा चुनावका लागि नेताहरू भोट माग्न गाउँमा गए आफ्ने चेतावनी दिनुभएको छ चार दलका नेताहरू चुनाव हुनुपर्छ भन्दै गाउँ जानेर नेकपा माओवादीका कार्यकर्ताहरू चुनाव हुनुहुँदैन भनेर गाउँ जाँदा हुन सक्ने उहाँको भनाइ क्रान्तिकारी पत्रकार महासंघ मकवान आज बिहान हेटौँडामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सहमति बिना नै पेलेर चार र सरकारले चुनाव गर्न खोजेमा कुनै पनि हालतमा चुनाव हुन नदिने बताउनु संविधान सभा चुनावको लागि अहिलेको सरकार खारेज हुनुपर्ने चार दलीय सिन्डिकेट खारेज हुनुपर्ने गरेर राजनैतिक दलहरूबाट नै सरकार गठन हुनुपर्ने उहाँले एकीकृत एक माओवादीसँग धेरै कुरामा विमति भएर अलग भएकाले फेरि सजिलैसँग पार्टी एकता हुन नसक्ने उहाँले बताउनुभयो सहमतिबाट सबै प्रक्रिया खारेज गरेर आएमा चुनावमा जान्छौ तर पेलेर जान खोजे भने हामी पनि चुनाव हुन दिनौ वैद्यले भन्नुभयो मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी मङ्सिर चार गते कुनै हालतै संविधानसभाको निर्वाचन हुन नसक्ने बताउनु भएको छ उहाँले तीन दलीय सिन्डिकेट वर्तमान सरकारले निर्वाचन गराउन नचाहेको आरोप लगाउनु भयो मिडिया इन्टरनेसनलले आज काठमाडौँमा गरेको अन्तर्क्रिया कार्यक्रममा उहाँले संविधान बन्ने सुनिश्चितता नभएसम्म संविधानसभाको निर्वाचनको कुनै औचित्य नभएको बताउनु उहाँले केही नेता र निर्वाचन आयोगले चुनाव हुन्छ भन्दैमा चुनाव हुन नसक्ने प्रश्न पार्नुभयो मोहन वैद्य नेतृत्वमा रहेको नेकपा माओवादीसँग आफ्नो पार्टीको कुनै सम्झा नरहेको प्रश्न भारतीय यादवले वर्तमान अवस्थामा गोलमेज सम्मेलन गरेर पनि निकास निस्कन नसक्ने बताउनु भयो कृषि मन्त्री टेकबहादुर घरतीले नेपालको द्वितीय जनसङ्ख्या संलग्न रहेको कृषि क्षेत्रमा राज्यले गर्ने लगानी कम भएको बताउनु भएको छ रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले कृषि विकास रणनीतिले यस क्षेत्रको विकासको लागि वार्षिक बजेट पचास अर्ब हुनुपर्ने स्पष्ट पारे पनि अहिले आधाभन्दा कम बजेट रहेकाले पनि कृषिमा आशातित विकास हुन नसकेको गुनासो गर्नुभयो मन्त्री हर्तीले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन बजेटमा वृद्धि भने गर्नुपर्नेमा जोड दिनुभयो यद्यपि उहाँले सरकारले ल्याएका कार्यक्रमको सफल कार्यान्वयनबाट नेपाल कृषि उत्पादनमा आत्मनिर्भर बन्ने सम्भावना नेपाली कङ्ग्रेसकी नेत्री सुजुता कोइडला र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना बिस भेटभाव भएको छ प्रधानमन्त्री हसिनाको सरकारी निवासमा गौरव गोद भवनमा आज भएको भेटमा महिलाको नेतृत्व विकास आर्थिक सामाजिक क्षेत्रमा महिलाको सहभागिता लगायतका विषयमा कुराकानी भएको थियो सो कोइरालाले राजनीतिमा महिलाको भूमिका बढ़ाउनको लागि आयकाम जस्ता संस्थाहरू मार्फत एसियाका काम गर्न आग्रह गर्नुभएको थियो भेटमा दुवैले दुई देशबीचको सहकारी र सम्बन्धलाई अझ प्रगाड बनाउने प्रतिबद्धता जनाएका छन् नेपाल विद्यार्थी सङ्घले आर्थिक अनियमिततामा संलग्न विद्यार्थी नेता तथा कार्यकर्तालाई कारवाही गरेको छ स्वतन्त्र विद्यार्थीको चुनाव प्रचार र महाधिवेशनका नाममा आर्थिक अनियमितता गर्ने नेता कार्यकर्तालाई कारवाही गरेको नेविसङ्घले जनाएको छ आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेबी सङ्घ अध्यक्ष रञ्जित कर्णले केन्द्रीय सदस्य बलदेव तिमल सिन्हाले लाख रुपियाँ सुविधा चुनावको प्रचारमा खर्च भएको बताएर आर्थिक अनियमितता गरेको भन्दै कारवाही प्रक्रिया थालेको बताउनुभयो तिमल सिन्हालाई दिनभित्र स्पष्टीकरण पत्र पठाइएको छ त्यस्तै महाधिवेशनका लागि जबरजस्ती चन्दा सङ्कलन गर्ने मिलन खड्कालाई छ महिनाका लागि निलम्बन गरिएको छ भने पूर्व केन्द्रीय सदस्य सुमन खड्कालाई स्पष्टीकरण सोधिएको छ त्यस्तै सङ्गठनको बदनाम गर्ने रामेसापका रामकृष्ण खड्का रत्नहरी ढुङ्गेलाई तीन महिनाका लागि निलम्बन गरिएको नेविसङ्घले जनाएको छ भदो उन्तिस गतेदेखि काठमाडौँमा हुने नेविसङ्घको महाधिवेशनका लागि महाधिवेशन कार्यतालिका पनि सार्वजनिक गरिएको छ सा। महाधिवेशनका लागि विभिन्न समिति र उपसमिति गठन गरिएको कर्णले जानकारी दिनुभयो प्रहरी आचरण विरुद्ध कार्य गर्ने चितवनका छजना प्रहरी जवानलाई जागिरबाट बर्खास्त सहित पचासजना प्रहरीहरूलाई विभागीय कारवाही गरेको जिल्ला प्रहरी कार्य चितौनले जानकारी दिएको छ प्रहरी कार्य चितौनले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी गत दुई साल भदौ चौबिस गतिदेखि हालसम्म उनीहरूलाई हा कारवाही गरेको प्रश्न पारेको छ कारवाहीमा पर्नेहरूमा एक महिला र सादा पोसाकका एक प्रहरी जवान सहित पचासजना प्रहरीहरू रहेका छन् कारबाहीमा तिसजनालाई नसी नसिहद दिएको जनालाई तल्लो टाइम स्केलमा घटुवा गरेको त्यस्तै गरी दुईजनाको पदोन्नति रोक्का गरिएको पाँचजनालाई सक्त चेतावनी दिएको र छजनालाई जागिरबाटै बर्खास्त गरेको चितनका प्रहरी परीक्षक दीपक कुमार थापाले जानकारी दिएका छन् यसैबीच आफ्नो पेसाप्रति कर्तव्य निष्ठ भई इमान्दारितापूर्वक जनताको सेवा गर्ने जिल्ला प्रहरी कार्य चितौनमा कार्यरत उनापचासजना प्रहरी जवानलाई प्रहरी कार्य चितौनले सम्मान एवं पुरस्कृत समेत गरेको सम्मानित हुनेहरूमा प्रहरी निरीक्षक एकजना प्रहरी नायब निरीक्षक नौजना यस्तै जना प्रहरी, प्रहरी हवलदार र जना प्रहरी जवान रहेको उप थापाले जानकारी दिनुभयो दुई हजार उनासत्तरी साल भदौ चौबिस गतिदेखि हालसम्म जिल्ला प्रहरीकारले चिदुवनमा सात सय एकचालिसजना विरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरलाई चितवनले जनाएको छ चितवनका परिप्रेक्षक दिपक कुमार थापाले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी सोकुराको जानकारी दिनुभएको हो थापा चितवनबाट सोराभाइ भोलिबाट द्गा नियन्त्रणगढ काठमाडौँ जाँदै हुनुहुन्छ उहाँले आफ्नो कार्यकालमा भएका गतिविधि तथा क्रियाकलापको बारेमा आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनुभएको हो गत भदौ चौबिसदेखि हालसम्म चितवन प्रहरीमा सात सय एकचालिस जना विरुद्ध मुद्दा दर जसमध्ये पाँच सय अन्ठानब्बे जना पक्राउ परेका छन् भने एक जना फरार रहेका फरार मध्ये 95 जनाको सार्वजनिक अपराध अन्तर्गतको मुद्दा भएकाले उनीहरू जिल्ला प्रशासन कार्यालय भरतपुरमा हाजिर भइसकेका आज आयोजित आज पत्रकार सम्मेलनमा जानकारी दिएको छ पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रेक्षक थापाले आफ्नो एघार महिनाको चितवन बसाइमा सङ्गठित रूपमा हुने अपराध नियन्त्रण गर्न आफू सफल भएको बताउनु भएको छ उहाँले अपराध नियन्त्रणमा आफूलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिनुभएको छ सञ्चारकर्मीसँगको सहकारीले अपराध नियन्त्रणमा सहयोग पुगेको उहाँको भनाइ थियो चितवनका एसपी दिपक कुमार थापा सरुवा भएर दङ्गा नियन्त्रण काठ नियन्त्रणगढ काठमाडौँ जाँदै हुनुहुन्छ भने चितवनमा महानगरीय प्रहरी प्रहरी अपराध महाशाखा काठमाडौँमा कार्यरत एसपी प्रधुन्न कुमार कार्की आउँदै हुनुहुन्छ आज साउन महिनाको पहिलो सोमबार हिन्दू धर्मालम्बीहरू शिव मन्दिरमा पूजाआर्धना गरी मनाउँदैछन् साउन महिनाको सोमबार शिवको व्रत बसे मनी सिताईको पूरा हुने विश्वास रहेकाले देशभरिका शिव मन्दिरमा धर्मावलम्बीहरूको भिड़ लागेको छ विशेष गरी महिलाहरू हरियो रङ्गका छुराम बेहेन्दी र गेरुव्रस्त लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रतवस्ने बस्ने गर्दछन् साउनको पहिलो सोमबार पारेर नारायणी नदीको झलिएर देवघाट पुग्ने बोलबम यात्रीको संख्या आज धेरै छ देवघाटमा बोलबम मेला भर्न नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरू देवघाट पुगेका छन् रातीदेखि नै भक्तजनहरूको देवघाटमा भेला हुने क्रम शुरू भएको थियो साउन महिनाभर देवघाटमा बोलबम मेला लाग्ने गर्दछ विशेष गरी सोमबार तीर्थ तीर्थालुहरूको बड़ी भीड़ लाग्ने गरेको छ नदीमा बाढ़ी बढ़ेकोले जल भरे क्रममा बगाउन सक्ने भएकाले भक्तजनको सुरक्षाको लागि नदी किनारमा बाँसको किला गाडेर डोरी समेत टाँगिएको छ झोलुङ्गे पुलबाट आवत जावतलाई सहज बनाउन पुलको दुवैतर्फ ठूलो संख्यामा प्रहरी पनि खटाइएको छ सुनको भाउ आज बढेको छ आइतबारको तो तुलनामा तोलाको एक हजार रुपियाँले बढेर सुनको भाउ बाहन्न हजार दुई सय रुपियाँ पुगेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ आइतबार सुनको भाउ तोलामा एकाउन्न हजार दुई थियो अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपाली बजारमा पनि त्यसको असर परेको महासङ्घले जनाएको छ आज अन्तर्राष्ट्रिय बजारमा प्रतिअंश सुन सत्ताइस डलरले बढेर एकतिस तेह्र सय एक्काइस आठ पाँच डलर अधिको भाव पनि बढेको छ आइतबारको तुलनामा तोलामा पन्ध्र रुपियाँले बढेर चाँदी आज आठ सय पच्चिस रुपियाँमा किनबेच भइरहेको छ अब पालो अर्पण झुनावाजको अर्पण झुनावाजमा हिजो हामीले सोधेका थियौँ राष्ट्रलाई समस्याबाट बचाउन पूर्व राजा ज्ञानेन्द्रसँग पनि सहकार्य गरेर जान सकिने नेकपा माओवादीका सचिव विप्लवको भनाई तपाईँलाई कस्तो लाग्यो ए सहमतिका लागि दबाव बेद्वन्द निम्त्याउने काम र राजालाई सक्रिय बनाउने मेसो तपाईँले पठाउनु भएको अन्तिम मत परिणाम यस्तो रहेको छ ए सहमतिका लागि दबाब भनेमा तेत्तिस प्रतिशत निम्त्याउने काम भनेमा छत्तीस प्रतिशत राजालाई सक्रिय बनाउने मेसो भनेमा 31 प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ यही अवस्थामा मङ्सिर चार गति नै चुनाव हुनेमा विश्वास गर्न सकिएला ए आधार छैन बी होला पनि रसी सी गृह कार्य अझै गर्नुपर्छ अर्पण जन आवाज में तक मोबाइल को मैसेज बॉक्स अर्पण को संक्षिप्त स्वरूप आर एप एक पोल टाइप गरी, आफुले लागे को उत्तर ए बी वी टाइप करी चौवालीस पचपन वा पैंतालीस पचपन्न मकम जन आवाज को मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन में प्रस्तुत करने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 अबंत राष्ट्रीय समाचार चीन को गांसु प्रांत में शक्तिशाली भूकंप में पड़े कम्ती में सड़चालीस जना को जान गएको छ तीन सौ जना घाइते भैया स्थानीय समयअुसार बिहान पौने आठ बजे छ दशमलव छ रेक्टर स्किल को भूकंप गई चीनीिया संचार मध्यम सिन्हा भूकंप को, को कारण मेन्सियान र झान्सियानमा धेरै क्षति भएको स्थानीय अधिकारीहरूले बताएका छन् भूकम्पले पाँच हजार छ सय घरमा क्षति पुगेको छ तीन सय घर पूरे भत्किएका छन् केही ठाउँमा बिजुली बत्ती र संसार सम्पर्क विशेष भएको प्रान्तीय सरकारले जनाएको छ पीड़ितहरूको उद्धारको लागि एक सय विशेष उद्धारकर्मी सहित पाँच सयजना सैनिक तथा पाँच आपतकालीन शिविरको व्यवस्था गर्नुको साथै राहत पुर्याउने तीव्रता दिएको सरकारले बताएको छ खेल समाचार सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा अहिले नेपाल र अफगानिस्तान बीच प्रतिस्पर्धा भइरहेको छ यो समाचार तयार पार्दासम्म दुवैतर्फबाट गोल हुन सकेको छैन नेपाल अहिले सत्तालिसौँ मिनटको खेल समाप्त भइसकेको छ आजको खेल जितेको खण्डमा नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गर्नेछ यसअघि नेपालले भुटानलाई सात शून्यले पराजित गरेको थियो रसएस टेस्ट श्रृंखला को दोसरो खेल में घरलू टोली इंग्लैंड विजयी लंडन स्थित लडुर्स में इंग्लैंड को अस्ट्रेलिया तीन सौ सड़तालिस रन हरा हो पांच सय को लक्ष्य पछाएक अस्ट्रिया सय पैंतीस रन में सभी विकेट गुमाए पी नतीजा इंग्लैंड के पक्ष में गई हो दोसों इनिंग कंगारू टोली उस्मान ख्वाजा ने रन बनाए वहीं विजेता टोली इंग्लैंड का चार विकेट लिए, पेल्ला ईनंग में तीन सौ एकसटी रन बनाय ईंग्लैंड दोस ईनिंग सात विकेट को, को नोकसानी में तीन सौ उन्पचास बनाते ईनिंग समाप्ति को घोषणा करि पेल्ल में निर्हय प्रदर्शन करते एक सय रन मात्र बट्रिकी टेस्ट में जी दर्ता कराएंग्लैंड के पांच खेल को श्रृंखला में दुई शून्य को अग्रता बनाया अब तेस्टो टेस्ट आगामी सत्रहते मैंचेस्टर में खेलि पटक। परी देशका मतदाता नावोली सङ्कलनका क्रममा करिब एघार लाख मतदाताहरू छुटेको अनुमान चुनावका लागि भोट माग्न जानेलाई बाँकी नराख्ने नेकपा माओवादीका चेतावनी प्रहरी आचरण विरुद्ध कार्य गर्ने चितवनका छजना प्रहरी जवानलाई जागिरबाट बर्खास्त पचासजनालाई विभागीय कार्यवाही गत वर्षको भदौदेखि हालसम्म जिल्ला प्रहरी कार्यालयमा 741 मुद्दा दर्ता जिनको ग्वान्सु प्रान्तमा शक्तिशाली भूकम्पमा परि कम्तीमा सडचालिसजनाको ज्यान गयो करिब तिन सयजना घाइते उद्धार कार्यमा तीव्रता र अस्ट्रेलिया विरुद्धको टेस्ट श्रृङ्खलाको दोस्रो खेलमा घर टोली इङ्गल्यान्ड विजयी साझ पांच बजे कर्पण बुलेटिन सकियो सहकर्मी ध्रवासंगे मझना विदा नमस्कार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 रंजन का लगी हजरा सुनो हजरा कोही कोही को सुरुवात पनि पिता हुन्छन् कसैको प्रसङ्ग बढ्दै रादा नया नया वञ्च कहानी हराइ नुझी बुझी जाने जाने हो हुन्छ त्यही क्षतिपी छु वरको भुल ढुलो बुझेर बुझने गाह्रो हर मन छेला सम्हालिने सम्हालिन्छन् बहकिने बहकिन्छन् सम्हालिने सम्हालिन्छन् सम्भलिन चाहे रा morning समयले मुटुदा मायालुको वही हो दुखाही नै मिठो लाग्छ विरतीको डोरी बाटुदा बदलिन्छन् ऋतुहरू फेरिन्छन् ऋतु बनि कसैको जीवन फेरि कोही भने हो यही भेट हुन्छ कुन बेला पोसङ्ग हो किन्छन् कि पाइला कुनमाउमा भेट हुन्छ कुन बेला पोसङ्ग मिठा हुन्छन् कोही कोही को सुरुवा कसैको प्रसङ्ग जाँदा नयाँ नयाँ वंश कहानी हराइ नाल्छ बुझी बुझी जाने जाने हो आज मैले गहना नि? एक पटक घरहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुनसारी ल्याएको नि कम बाठी छु <laughs> त्यो पनि भनिराख्नु पर्छ र